समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा निरन्तर सङ्गी प्रवासी बारीको एकै आवाई आवाई आवा प्रवासी अनलाइन प्रवासी रेडियो Pravasi Online Radio Pravasi Online Radio Pravasi Online Radio Pravasi Online Radio Abla Rastri Gowdhap, Pravasi Nepali Ko Ekai Awa Pravasi Online.com आदरणीय प्रवासियन रेडियो सुनेर रहनुभएका रौ, सम्पूर्ण विश्वहरू छरिरहनुभएका श्रोताबिनीहरूमा हार्दिक स्वागत गर्दै पूर्ण कुराकानीको यस श्रृङ्खलामा हामी जोडिन गइरहेका छौँ हामी आज प्रवासिन्द रेडियोको यस स्टुडियोमा हाम्रो यस्ता अतिथिलाई निम्ताएका छौँ जसले लामो समयसम्म गैर नेपाली सङ्घ योगीको नेतृत्व गर्दै आज अगाडिका खडकिलाहरू पार गर्नको लागि अगाडिका गन्तव्यहरू सृजना गर्नको लागि गैर नेपाली सङ्घ को मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ उक्त उम्मेदवारी घोषणाको सिलसिलामा आगामी अक्टोबर उन्नाइस बिस र एक्काइस गति हुने गैर आवश्यक नेपाली सङ्घको महाली वा सङ्घको लागि आफू नेपाल जाने अन्तिम तयारी यस प्रचार प्रचारको लागि अन्तिम तयारी रहिरहेको बेला आज हामीले प्रवासी अनु यस स्टुडियोमा निम्ताएका आजका अतिथि हुनुहुन्छ चन्द्रप्रसाद रोकाज्यू हामी चन्द्रप्रसाद रोकाज्यूलाई गैर आवश्यक नेपाली सङ्घ नेतृत्व गर्दाको अवस्था र मध्यपूर्व संयोजकको यस नेतृत्व लिनको लागि दौडदौड गरिरहेको अवस्थाको सिरहरमा आजको हाम्रो कुराकानी भइरहेको छ सुन्दै गर्नुहोला प्रभाष चन्द्र के छ गइरहेको नेपाली सङ्घको महाधिवेशनको चटारहरू लागिरहेको छ मध्यपूर्व संयोजक पक्षमा आफ्नो उम्मेदवारी पनि सार्वजनिक गरिसक्नु भएको छ के छ तयारी कस्तो अवस्थामा चलिरहेको छ तैयारी राोस नहीं भईर अवस्था छ मध्यपूर्व का सब एनआरएन में नेतृत्व करूका लग्न भाग संपूर्ण साधीसंगसलाह सुझाव रव में करम समस्या बारे में सरसलाह लिने काम वहाँसंग सुझाव लिने काम से भेजक री अगड़ी जान पर्च र मध्यपूर्व का समस्या समाधान को नेतृत्व करूर्च भवाज नहीं हजर निश्च नहीं मध्य पूर्व का हिजो का खटका व्यक्ति रो अनुभव अजमा लू पाँच लाई अवश्य पनि सामाजिक क्रियाकलापमा लाग्ने व्यक्तिहरूको एउटा चाहना हुन्छ रोकाज्यू हिजो यहीमा लामो समयसँग विभिन्न पदमा गइरहेको नेपाली सङ्घको विभिन्न जिम्मेवारी सम्हाल्दै निर्वात निर्वाचन पनि सम्पन्न भइसकेको छ नयाँ समितिलाई पनि आफ्नो जिम्मेवारी हस्तान्तरण गरिसक्नु भएको छ वास्तवमा हिजो गइरहेको नेपाली सङ्घ यही लागि तपाईँले के योगदान दिनुभयो जसको प्रेरणाले गर्दा मध्यपूर्व संयोजकमा आफू उम्मेदवारी जस्तै एनआरएनमा म पहिलेदेखि काम गरे पनि सशक्त र एउटा चाहिँ एक्जिक्युटिभ फोर्समा चाहिँ गत चार वर्षदेखि काम गरिरहेको छु र पहिलो एनसिसीको कार्यकाल नौदेखि मा चाहिँ म उपाध्यक्षको रूपमा चाहिँ काम गरेँ र त्यति बेला पनि हामीले मध्यपूर्व सम्मेलन गरेका थियौँ र त्यसमा चाहिँ म अर्थ संयोजकको रूपमा चाहिँ सफल भूमिका खेलेको थिएँ र सम्पन्न हामीले सफलतापूर्ण सम्पन्न गरेका थियौँ र त्यस्तै ते गरेर चाहिँ आइसिसीको जुन क्षेत्रीय सम्मेलन भयो दुबईमा त्यसमा पनि म अर्थ संयोजकको रूपमा चाहिँ भूमिका खेलेको थिएँ लगायत विभिन्न कुराहरूमा र त्यसपछि आएर जब अध्यक्ष भइयो एघार तेह्रको जुन कार्यकालमा र यसमा धेरै चाहिँ कामहरू गर्ने अवसरहरू अथवा चुनौतीहरू चाहिँ रहे र यसमा चाहिँ धेरै अनुभवहरू पाइयो धेरै समस्याहरू पनि भए र ती समस्याहरूसँग जुत्दाखेरि केही हामीले हल गर्नु सक्यो तर पनि कतिपय समस्याहरू यहाँ दूतावासबाट भन्दा पनि नेपालबाटै श्रम मन्त्रालय श्रम विभाग अथवा विभिन्न तहबाट गर्नुपर्ने भएको हुनाले र यो एनसिसी लेभलबाटै अलिकति गर्न नसकिनु रहेछ त्यो हिसाबले पनि अब मध्यपूर्वकै नेतृत्व गरेर मध्यपूर्वका सम्पूर्ण एनआरएम साथीहरूको एउटा चाहिँ शक्ति र साथ लिएर ती समस्यालाई समाधान गर्न सकिन्छ भन्ने उद्देश्य उद्देश्यको साथ नै म अगाडि बढेको चाहिँ हुँ अब निश्चय नै हिजो गर्न थालेका कामहरू पुरा गर्न एउटा माथिको शक्ति चाहियो र म अगाडि बढै भन्नुभयो प्रश्न हिजो तपाईँले बुदागत रूपमा भन्नुपर्दा मध्यपूर्व संयोजक हुनको लागि योग्यता यो यो कारणले म गर हुन सक्छु भन्ने गतिविधि के के गर्नुभयो जसले मध्यपूर्व संयोजकको लागि आफू प्रत्याशीको लागि आज खडा हुनुभयो पहिलो कुरो त अब मेन रूपमा चाहिँ अब हामीले एनआरएन युएको अध्यक्ष भएको हुनाले युएकै रूपमा चाहिँ कसरी एनआरएनलाई चाहिँ लिएर नेतृत्व गरियो यहाँको समाजलाई कसरी चाहिँ अगाडि लाने प्रयत्न गरियो भन्ने कुराहरू मेन हुने कुरा भयो र युएमा एनआरएन स्थापना भएदेखि पनि अब धेरै कुराहरू संस्थागत भएका थिएनन् तिनीहरूलाई जस्तै हामीले विधान बनाएर एउटा चाहिँ संस्थागत गर्ने कुराहरू र यहाँ चाहिँ के भन्दा एनआरएन भनेको छ एउटा त्यस्तो संस्था हो जो हुने खानेहरूले फाइभ स्टारमा कार्य कामहरू गर्ने के अरे कार्यक्रमहरू गर्ने र श्रमिकहरूको पाउँछभन्दा बाहिर हो भन्ने थियो भने त्यसलाई चाहिँ हामीले जस्तै क्षेत्रीय समितिहरू खोलेर यहाँका चाहिँ रिमोट चाहिँ इमिरेट्सहरूमा र चर्खेमा अमल कुइन जस्ता विभिन्न फुजेर जस्ता त्यस्ता क्षेत्रहरूमा पनि समन्वय समिति खोलेर त्यहाँ साथीहरूलाई एउटा चाहिँ हामीले एनआरएन सम्बन्धी ओरिएन्टेसन दिएर युवईको सबै गुनाबाट एनआरएनप्रति एउटा आस्थाको केन्द्र बनाएका छौँ र श्रमिकहरूका समस्याहरूमा सबैभन्दा बढी केन्द्रित रह्यौँ हामी यो कार्यकालमा जसले गर्दाखेरि अहिले समस्या पऱ्यो भने कुनै पनि एउटा चाहिँ नेपालीले एनआरएनमा कुरा गर्नुपर्छ उहाँहरूले भन्यो भने हुन्छ भन्ने किसिमको एउटा चाहिँ आशा खोलाएर आएको छ र हामीले जस्तै पहिला पनि म उपाध्यक्ष हुँदा एघार तेह्रमै जति बेला आइसिसीको क्षेत्रीय सम्मेलन पाएको थियो त्यति बेला हामीले फाइभ स्टारमा कार्यक्रम गरेका थियौँ र मैलाई के लाग्यो भने एउटा चाहिँ लेबर क्याम्पमा साथीहरू बसिरहनु भएको छ उहाँहरूलाई हेर्न र त्यसले गर्दाखेरि पनि कम्तीमा पनि मैले नेतृत्व गर्दा अथवा श्रम केन्द्रित चाहिँ हो थियौँ हामी र छौँ भन्ने केही कुराहरू मैले यसमा राख्न चाहेको र त्यसै गरेर युएमा हामीले एनआरएनलाई अरू विश्वासशीलो बनाउनको लागि र यो संस्थालाई अगाडि बढाउनको लागि एनआरएन कल्याणकारी कोषको निर्माण गरेका छौँ जसले गर्दा एनआरएनका सदस्यहरूलाई अप्ठ्यारो परेको सहयोग गर्ने यसको उद्देश्य चाहिँ हो त्यसै गरेर अहिले चाहिँ हामीले एउटा नेपालमा जुन क्रिकेट खेल अगाडि बढिरहेको अवस्था छ र गोल्ड वर्ल्ड कपमा जाने सम्भावना बोकेको छ त्यसलाई सहयोग गर्नको लागि र मध्यपूर्वका नेपालीहरूले पनि देश विकासको लागि चाहिँ भूमिका खेल्न सक्छन् उनीहरू सक्षम छन् भनेर एउटा म्यासेज दिनको लागि इन्डोर क्रिकेट ग्राउन्ड चाहिँ राष्ट्रिय टिमको लागि काठमाडौँको जोरपाटीमा एउटा बैसठी लाख बजेटको जुन निर्माण प्रक्रिया हामीले सुरु गरेका छौँ र यो मध्यपूर्व मात्रै होइन सम्पूर्ण एनआरएनहरूको लागि चाहिँ यो एउटा गर्वको विषय हो र यसलाई चाहिँ हामीले सम्पन्न गर्न लागि परिरहेको अवस्था चाहिँ हो यो मेरै अब कार्यकालमा सुरु भएको चाहिँ प्रोजेक्ट चाहिँ हो र यस्तै गरेर चाहिँ हामीले यहाँ अब अहिले विभिन्न देशहरूमा एनसिसीहरूमा धेरै विवादहरू भए भोटिङहरूबाट पटक पटक रोकिँदै भोटिङ हुने भएर चाहिँ कम्तीमा एउटा पक्ष चाहिँ हार्ने अर्को जित्ने त्यसमा भए कतिपय ठाउँमा धेरै विवादहरू रह्यो त्यस्तो अवस्थामा पनि यु जस्तो एउटा ठुलो ठाउँमा र लामो समयदेखि एनआरएन चाहिँ त्यो फेरि पनि हामीले यहाँनिर एकदमै सफलतापूर्वक आद्रपूर्ण वातावरणमा सर्वसम्मतिबाट सबै साथीहरूलाई मिलाएर जुन एउटा महाधिवेशन सम्पन्न र एउटा कार्य समिति नयाँ कार्य समिति सम्पन्न गर्ने काम भयो यो साँच्चै पनि यो मध्यपूर्व मात्रै नभएर यो होल एनआरएनको चाहिँ एउटा उसमा चाहिँ राम्रो चाहिँ उदाहरण बनेको छ भन्ने मलाई लागेको छ तर त्यस्तै गरेर जुन अब अहिले अमर बचाउ अभियान मा पनि सुरुको अवस्थादेखि नै मैले जस्तै यहाँ परराष्ट्र सुजाता कोइराला आउँदाखेरि होस् अथवा गृहमन्त्री पूर्व गृहमन्त्री कृष्णबहादुर महर आउँदा होस् अथवा हाम्रो चाहिँ केपी शर्मा ओली पूर्व गृहमन्त्री प परराष्ट्र केपी शर्मा ओली आउँदा होस् अथवा पूर्व प्रधानमन्त्री प्रचण्डजी आउँदाखेरि होस् हरेक उसमा चाहिँ कम्तीमा प्रचण्ड के अरे अमर बमलाई चाहिँ बचाउनुपर्छ भन्ने हिसाबमा चाहिँ हामीले संस्थागत रूपमा अथवा व्यक्तिगत रूपमा पनि सशक्त भूमिका खेल्यौँ र यहाँ मेरै कार्यकालमा अमर बचाउ अभियानको लागि लगभग तिस भन्दा बढी संस्थाहरू लाई एउटा अन्तर्क्रिया आयोजना गरेर एउटा चाहिँ हामीले अमर बचाऊ अभियान समिति पनि गठन गरेका चाहिँ गर गरेका हौँ र यसलाई लामो समयदेखि कहिले वकिलकोमा जाने कहिले दूतावासमा डेलिगेसन जानेदेखि लिएर हरेक हिसाबमा चाहिँ सशक्त भूमिका खेलिरहेको चाहिँ अवस्थाहरू हो र त्यस्तै गरेर अर्को जुन एनआरएन इन्भेस्टमेन्टले जुन अहिलेको जुन आइसिसीको नेतृत्व जुन जीवाजीको नेतृत्वमा जुन एउटा सामूहिक लगानी अन्तर्गत अभियान अन्तर्गत जुन एनआरएन इन्भेस्टमेन्ट को स्थापना गऱ्यो र यस सामूहिक लगानी जुन कार्यदलको केन्द्रीय सदस्य म पनि थिएँ र त्यस अन्तर्गत युएमा यहाँ भएका नेपाली साथीहरूलाई हामीले सामूहिक लगानीमा सहभागी हुनुपर्छ देश विकासमा हामीले पनि साथ दिनुपर्छ भन्ने सा। अभियान साथै मध्यपूर्वमै सबैभन्दा बढी चा। चाहिँ हामीले लगानी चाहिँ पनि सफल भएका हौँ र यो पनि एउटा चाहिँ हाम्रो एउटा राम्रो चाहिँ काम भएको छ भन्ने चाहिँ मलाई लागेको छ र त्यस्तै गरेर अब हामीले चाहिँ अब जस्तै यहाँनिर समस्याहरू जस्तै हाम्रो श्रम सचिव सोमलाल सुवेदीजीको नेतृत्वमा वैदेशिक परिवर्तन पर बोर्डको चाहिँ निर्देशक लगायत वैदेशिक रोजगार व्यवसायको चाहिँ टोली होइन किन उहाँहरू चाहिँ आउँदाखेरि दूतावासको टोलीसँग पनि हामीले यहाँका श्रमिकका समस्याहरूमा सशक्त तरिकाले चाहिँ हामीले कुराहरू राखेका थियौँ र श्रमिकको समस्याहरू समाधान हुनुपर्छ हामीले चाहिँ कम्तीमा नेपाल नेपालबाट आउँदा नेपाली सरकारको निकायबाटै उत्पीडन चाहिँ भोग्नु हुँदैन यसलाई तत्काल समाधान गर्नुपर्ने हुन्छ यो जस्तै भिजिबिजाका समस्याहरू दोहोरो सम्झौता बनाएर ठग्ने चाहिँ प्रवृत्तिका कुराहरू र ठग्ने चाहिँ दलालहरूलाई अथवा म्यान पावर एजेन्सीहरूलाई चाहिँ कारवाही गर्ने कुराहरू यिनीहरूलाई चाहिँ हामीले चाहिँ कम्तीमा पनि यसलाई व्यवस्थित चाहिँ गराउनुपर्छ र दूतावासमा चाहिँ सुस्थ र व्यवस्थित तरिकाले चाहिँ यहाँ नेपालीहरूलाई चाहिँ कम्तीमा सेवा दिने वातावरण बनाउनु पर्ने हुन्छ भनेर चाहिँ हामीले त्यो कुराहरू चाहिँ राखेका थियौँ र जस्तै त्यो मात्रै नभएर यो कार्यकालमा पनि एनसिसीको अध्यक्षको हैसियतले विभिन्न चाहिँ मध्यपूर्वका एनसिसीका अध्यक्षज्यूहरूसँग पदाधिकारीज्यूसँगसँग एउटा चाहिँ कम्तीमा समन्वय गरेर विभिन्न किसिमका समस्याहरूमा चाहिँ हामीले सहकार्य गर्दै आइरहेको अवस्था हो र जस्तै अर्को एउटा चाहिँ महत्त्वपूर्ण कुरा जुन अहिले चाहिँ गैरावेश नेपाली सङ्घ स्थापना भएको दस वर्षमा पनि जुन दर्ता भयो नभएको अवस्था छ तर त्यसमा जुन हामीलाई चाहिँ आइसिसीले चाहिँ धारणा मागेको अव मागेको थियो त्यसमा पनि युएबाट हामीले एउटा सर्वसम्मत रूपबाट चाहिँ हामीले अहिले दुई वर्षलाई मानेरै भए पनि नेपाल सरकारको एनलाई मानेरै भए पनि कम्तीमा दर्ता गर्नुपर्छ र बरु हाम्रो चाहिँ एक सय बयासीदेखिको महिनाको त्यो लडाइँ जारी राख्नुपर्छ भनेर चाहिँ हामीले सर्वसम्मतिबाट त्यसमा हाम्रो अभिमत दिएका थियौँ र यो पनि एउटा चाहिँ राम्रो चाहिँ पक्ष थियो र त्यसरी विभिन्न हिसाबले चाहिँ हामीले एउटा जुन जुन नौदेखि एघारको कार्यकाल थियो जस्तै पहिला चाहिँ हामीले यो दुई वर्ष कार्यकालमा नेपाली दूतावास नियोगसँग पनि एउटा नजिकको एउटा समुद्र सम्बन्ध काम गरेर यहाँका चाहिँ नेपालीहरूका समस्याहरू समाधान गर्न चाहिँ पहल गरेका थियौँ जस्तै विभिन्न ठाउँमा विभिन्न समयमा दूतावास र एनआरएनको समस्याहरू पनि विवेदन आएका हुन् तर हामीले यो हाम्रो कार्यकालमा यसलाई पनि नियोग र चाहिँ एनआरएन मिलेर सहकार्य गरेर मात्रै नेपालीहरूको चाहिँ भलाइ हुनसक्छ भन्ने चाहिँ हाम्रो चाहिँ त्यो धारणा रह्यो र त्यही अनुसार अगाडि बढियो र यसै कुराहरूले गर्दा यी सबै कामहरूले गर्दा र यो अनुभवहरूले गर्दाखेरि मध्यपूर्वका समस्याहरू अझ सशक्त रूपले समाधान गर्नको लागि मध्यपूर्वकै नेतृत्व चाहिँ हुनुपर्छ र मध्यपूर्वकै यहाँ साथीहरूको एउटा सहयोग साथ लिएर शक्ति लिएर चाहिँ हामीले सम्बन्धित निकाय मार्फत समस्याहरू समाधान गर्न सकिन्छ भन्ने उद्देश्यका साथ एउटा चाहिँ दृढ इच्छा लिएर हिजो तपाईँले गर्नुभएको लामै गतिविधिहरू यहाँ हाम्रो रेडियोबाट प्रस्तुत गरिसक्नु भयो अब यहाँ अघि तपाईँले वाचन गर्ने क्रममा पटक पटक संस्था दर्ता छैन एनआरएन चाहिँ विगत दस वर्षदेखि स्थापना <coughs> भएको पनि दर्ता छैन र दूतावासको सहयोग पनि प्रसङ्ग ल्याउनु भयो वास्तवमा युएमा सरकार निकाय दूतावास र गइरहेको नेपाली सङ्घ युए बिचको सम्बन्ध चाहिँ कस्तो यो एकदमै राम्रो सम्बन्ध छ नजिकको सम्बन्ध छ र अहिलेको चाहिँ एउटा राम्रो कुरा विभिन्न ठाउँहरूमा कम्तीमा एनआरएनलाई अलिकति त्यो अनुसारले महत्त्व नदिइरहेको अवस्थामा एनआरए के अरे युएको महामही राजदूतले कम्तीमा पनि एनआरएन मात्र एउटा जो संस्था हो, जो नेपाल हो, हो जुन नेपाल सरकारले मानेको संस्था मान्यता दिएको संस्था हो प्रवासमा रहेको एउटा मात्रै मान्यता प्राप्त संस्था हो भन्नुहुन्छ सार्वजनिक रूपमै उहाँले त्यो कुरा गराउँछ र त्यसको साथै उहाँले जस्तै अब अहिले एनआरएनयुवी जुन के अरे भर्खरै जुन सब गर्नुभयो कार्य समिति त्यसलाई त्यसको पनि कम्तीमा कार्य एउटा कार्यक्रम जुन कार्यगर हस्तान्तरण पुरानो समितिले नयाँ समितिलाई हस्तान्तरण कार्यक्रम थियो दूतावासमै कम्तीमा त्यो हल प्रदान गरेर आगामी बैठकहरू पनि कम्तीमा दूतावासमा गर्नको लागि त्यो व्यवस्था गर्ने त्यो ठाउँहरू उपलब्ध गराउने भन्ने किसिमको जुन एउटा सौहाद्रपूर्ण चाहिँ जुन एउटा त्यो कुराहरू चाहिँ उहाँले राख्नुभयो त्यसले गर्दा पनि प्रश्न पार्छ कि होइन र युए र दूतावासको सम्बन्ध कस्तो छ भन्ने किसिमको कुराहरू चाहिँ निश्चय दूतावाससँग यो सम्बन्ध युईको लागि या विश्वका गैर नेपाली सङ्घका परिषदहरूको लागि एउटा उदाहरण बनिनेछ यसरी यो गर्वको कुरा हो एउटा सरकारी निकाय जो अन्तर्राष्ट्रमा छरिएको यस गोरेवास निपरिसङ्घलाई आफ्नै छातामुनि या आफ्नै हलभित्र बैठक बस्न या अन्य गर्न अनुमति दिनु पनि एउटा गर्वको कुरा हो गोरे अस नि परिसङ्घ यहीको लागि र विश्वको लागि वास्तवमा गइरहेको छ नेपाली सङ्घ अन्तर्राष्ट्रिय रूपमा पैँसठीभन्दा बढी देशहरूमा शाखा स्थापन भइसकेको थियो र युएमा पनि शाखाको रूपमा विगत लामो समयदेखि सञ्चालन भइरहेको छ युएमै पनि अन्य सङ्घ संस्थाहरू पनि क्रियाशील छन् वास्तव अन्य सङ्घ संस्थालाई गइरहेको छ नेपाली सङ्घ शाखाले हेर्ने डिस्ट्रिक्टको र सञ्चालनको लागि अन्य सङ्घ गर्ने सहकार्य चाहिँ कस्तो छ अब जस्तै सङ्घ संस्थाहरू विभिन्न सङ्घ क्षेत्रीय रूपमा जातीय रूपमा अथवा विभिन्न चाहिँ हिसाबले चाहिँ खुलेका संस्थाहरू हुन् उनीहरूको आफआफ्नो उद्देश्यहरू छन् तर पनि सबै संस्थाहरूले यहाँ गर्ने भनेको चाहिँ सामाजिक कामहरूलाई पनि सँगै समेटेर लिएर जाने कुराहरू हुन्छ कल्याणकारी काम गर्ने कुराहरू हुन्छ र विगतमा चा। चाहिँ हामीले चाहिँ के भन्दा एनआरएन हुन त एउटा अन्तर्राष्ट्रिय संस्था हो फेरि पनि हामीले कहिल्यै पनि के भन्यो भन्दा सबै संस्थाहरू लाई हामीले जबसम्म एउटा सहकार्य गर्छौँ र एउटा सह अस्तित्वको चाहिँ अनुभूति गर्छौँ जस्तै हामीले सहकार्य गर्दाखेरि अरू संस्थाको पनि अस्तित्व चाहिँ हुनु जरुरी हुन्छ भन्ने किसिमलाई त्यो भावनाले चाहिँ हामीले सहकार्य गऱ्यौँ त्यसले गर्दा हाम्रो सबै संस्थाहरूसँग एउटा सहकार्यको वातावरण बन्यो विभिन्न कार्यक्रमहरू गर्दा हामीले चाहिँ कम्तीमा जोइन्टली कार्यक्रमहरू चाहिँ गर्ने र सामूहिक रूपमा सबैलाई बोलाएर एउटा गर्ने छलफलहरू गर्ने किसिमको कुराहरू रह्यो र हामीले सबै सङ्घ मिलेर अगाडि बढ्दा मात्रै यहाँका नेपालीहरूको भावना समेट्न सकिन्छ र त्यो नै शक्ति हो र हाम्रा समस्याहरू सही तरिकाले चाहिँ समाधान गर्न सकिन्छ भन्ने चाहिँ नै एनआरएन युएको जुन धारणा रह्यो र अबको कमिटीहरू पनि त्यसरी नै अगाडि बढ्ने बढ बढ् बा, बढ्छ भन्ने बा, बा, मलाई लाग्छ निश्चय सञ्चालन क्रममा युए भएका अन्य संस्थासँग सहकार्य या युए एनआरएनलाई सञ्चालन गर्न तपाईँको भूमिका जो जुन वाचन गरिसक्नुभयो अब तपाईँ मध्यपूर्व संयोजकको लागि प्रतिस्पर्धामा उत्रिसक्नु भएको छ प्रतिस्पर्धामा विजय भइसकेपछि तपाईँले मध्यपूर्वका देशहरूमा गइरहेको छ नेपाली सङ्घको मध्यपूर्व संयोजकको नाताले के के गर्नलाई आफू तयारी रूपमा अगाडि बढ्नु भएको छ सबैभन्दा पहिला त हुन कतिपय कुराहरू आउँछन् जहिले पनि मध्यपूर्वको साथीहरूले श्रमिकै समस्याहरू मात्रै भन्छन् जहाँ चाहिँ हामी लगभग मध्यपूर्व मलेसियामा गएर लगभग एक चौबिस लाख नेपालीहरू छौँ र त्यहाँ अधिकांश साथीहरू सा निम्न चाहिँ तहमा काम गर्ने सा साथीहरू हुनुहुन्छ भने धेरै चाहिँ श्रमिकका समस्याहरू छन् र पहिलो चाहिँ कुरा भनेको वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूलाई नै समाधान गर्नुपर्ने हुन्छ पहिलो प्राथमिकता र यसलाई मध्यपूर्वको नेतृत्वले मात्रै होइन एनआरएनको फोल एउटा चाहिँ पुरा आइसिसीले नै यसलाई चाहिँ वैदेशिक रोजगारको समस्याहरू मध्यपूर्व मलेसियाको समस्याहरूलाई केन्द्रित गरेर अगाडि चाहिँ बढ्नुपर्ने हुन्छ यदि चाहिँ हामीले एनआरएन युए एनआरएनलाई एउटा चाहिँ कम्तीमा पनि सबै नेपालीहरूको साझा संस्थाको रूपमा अहिले लैजान चाहन्छौँ भने र त्यसमा चाहिँ खास गरेर चाहिँ हामीले अघि नै भने मैले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनु पऱ्यो जस्तै यो एकदम ठुलो समस्याको रूपमा रहेको जुन श्रम स्वीकृति लिने काम र जुन नवीकरण गर्ने कुराहरू छ यसलाई चाहिँ एकदमै सहज सुलभ र सजिलो तरिकाले चाहिँ बनाउनु पर्यो यसलाई चाहिँ कम्तीमा निश्चित एउटा समूहको अथवा कर्मचारीहरूले एउटा कमाउने चाहिँ एउटा भाँडाको रूपमा चाहिँ यसलाई प्रयोग गर्नु भएन र श्रमिकहरूलाई कम्तीमा त्यसमा चाहिँ पीडा भोग्नु पा नभोग्ने तरिकाले यसलाई व्यवस्थित गर्नुपर्ने हुन्छ जस्तै दौर सम्झौताका कुराहरू भिजाका समस्याहरू जस्तै इन्डिभिजुअल भिजाहरूमा चाहिँ ब्लक गर्ने कुराहरू यी कुराहरू अलिकति अन्यायपूर्ण निर्णयहरू छन् प्रावधानहरू छन् यिनीहरूलाई चाहिँ कम्तीमा पर्ने हुन्छ त्यस्तै गरेर अब अर्को कुराहरू जस्तै अब अहिले मध्यपूर्वका एनसिसीहरू बिचमा एउटा अलिकति नजिकको चाहिँ सामन र यहाँका समस्याहरूमा अलिकति मिलेर चाहिँ सशक्त तरिकाले अहिले जाने क्रम क्रम अलिकति कम भएको हुनाले यसलाई चाहिँ अबको दिनहरूमा हामीले एउटा चाहिँ मध्यपूर्वको सम्मेलन गरेर वैदेशिक रोजगारको समस्याहरूमा र एउटा चाहिँ हामीले फोकस गरेर अलिकति चाहिँ यसलाई एउटा कार्यदल बनाएर कार्यान्वयनमा चाहिँ चुस्त कार्यान्वयनमा चाहिँ जानुपर्ने हुन्छ र त्यसको लागि चाहिँ विशेष चाहिँ कल हुनेछ र यसलाई चाहिँ हामी मात्रै नभएर पनि आइसिसीको पुरै टिमलाई चाहिँ हामीले अबको चाहिँ आउने महाधिवेशनमै मध्यवृग समस्याहरूलाई हल गर्छौँ भन्ने एउटा पूर्ण प्रतियोगिता जाहेर गर्ने नेतृत्वलाई मात्रै हामीले चाहिँ समर्थन गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यसै गरेर अहिले चाहिँ मध्यपूर्वमा विभिन्न समस्याहरू आउने र एकदमै क्रिटिकल चाहिँ डिजिजहरू गम्भीर खालका चाहिँ प्रकृतिका रोगहरू लागेर कम्तीमा एकदम सामान्य उपचार गर्न नपाएर मृत्यु हुने अवस्थाहरू भइरहेको अवस्था छ र वैदेशिक प्रबन्धन बोर्डमा चाहिँ हाम्रो एउटा कोष छ तर त्यो कोषले के मान्छे मरेपछि मात्रै सहयोग पाउने र नत्र नपाउने त्यस्तो किसिमको छ भने अब हामीले एउटा एनआरएनको पहलमा एउटा वैदेशिक रोजगार एउटा चाहिँ कम्तीमा उधारकोषको स्थापना चाहिँ गर्नुपर्ने हुन्छ जसले चाहिँ कम्तीमा वैदेशिक रोजगारमा आउँदाखेरि बिरामी हुँदाखेरि उपचार गर्ने चाहिँ एउटा चाहिँ सहयोग पाओस् त्यसको चाहिँ एउटा चाहिँ हामीले स्थापना चाहिँ गर्नुपर्ने हुन्छ र त्यसको लागि सशक्त पहल चाहिँ गर्नेछु जस्तै अर्को कुराहरू युएमा जुन लामो समयदेखि जुन अमरबम जुन एउटा चाहिँ मृत्युदण्डमा चाहिँ को सजाय भोगिरहेका छन् उनलाई चाहिँ कम्तीमा बचाउनको लागि नेपाल सरकारसँग हामीले सशक्त चाहिँ पहल गर्नुपर्ने हुन्छ र आवश्यक कदम त्यसको लागि चाहिँ हामीले चाहिँ आवाज उठाउनु पर्ने हुन्छ र त्यसको लागि चाहिँ विशेष चाहिँ काम चाहिँ गर, गर् भन्ने चाहिँ मलाई लागेको छ र त्यसको लागि हामी युवै मात्रै नभएर मध्यपूर्व लगायत विश्वका चाहिँ एनआरनहरूलाई हामीले एक ठाउँमा चाहिँ लिएर आएर नेपाल सरकारलाई चाहिँ दबाब दिनु प दिन सक्नुपर्ने हुन्छ मध्यपूर्वका यी समस्याहरू तपाईँले भुलिराख्दा महाधिवेशनताका यी समस्याहरू या मध्यपूर्वका आवाजहरू बुलुन्द हुने र महाधिवेशन सम् सम्पन्न भइसकेपछि अस्ट्रेलिया अमेरिका या अन्य विकसित देशतिर युरोपतिर मात्रै एनआरएन क्रियाशील हुने र मध्यपूर्वको लागि एनआरएन केन्द्रले ध्यान नदिने भन्ने जुन आरोप लाग्ने गर्छ महाधिवेशन सम्पन्न भइसकेपछि वास्तवमा गएर आवश्यक नेपाली का, का सदस्य तेइस लाखभन्दा बढी चाहिँ मध्यपूर्वका देशहरूमा रहेको एनआरएनका विभिन्न तथ्याङ्कहरू एउटा प्रष्ट हुन्छ अब त्यो हिजो लागेका आरोपहरू मेट्नको लागि तपाईँको भूमिका के रहन्छ पहिलो कुरा त अब एनआरन भनेको चाहिँ युरोप अमेरिका मात्रै होइन मध्यपूर्व पनि हो र त्यसको नेतृत्व चाहिँ हामीले लिँदै जानुपर्ने हुन्छ र यहाँका समस्याहरूमा हामीले फोकस गर्नुपर्ने हुन्छ र एनआरएनको अभियानलाई मध्यवेदक अथवा वैदेशिक रोजगार सम्बन्धी समस्याहरूतिर पनि डोराउनु सक्नुपर्छ यो चाहिँ हाम्रो पनि जिम्मेवारी चाहिँ हो र जस्तै हामीले युएमा विगतमा जुन किसिमबाट एउटा एनआरएनलाई नेपाली अथवा वैदेशिक रोजगार सम्बन्धी काम गरेर साथीहरू अथवा श्रमिकहरूको पक्षीमा जसरी लगायौँ त्यही तरिकाले मध्यपूर्वका सबै एनसिसीहरूले त्यो अनुसार चाहिँ काम गरियो भने अथवा चाहिँ सामूहिक रूपमा मिलेर त्यस सम्बन्धी चाहिँ हामीले सशक्त पहल गऱ्यौँ भने यो चाहिँ एनआरएन भनेको युरोपको लागि मात्रै होइन भन्ने हुन्छ यो सम्पूर्ण श्रमिकहरूको लागि व्यवसाय हुने खाने सबैको एउटा साझा हो भन्ने चाहिँ किसिमको कुरा चाहिँ आउँछ त्यो गर्दा गर्दै पनि जस्तै हामीले मै अघि नै भनिसकेँ एनआरएनको नेतृत्व चाहे युरोप जहाँसुकैबाट आए पनि मध्यपूर्वका समस्याहरूलाई को समस्या समाधानको लागि दीर्घकालीन समस्या समाधानको लागि विशेष चाहिँ पहल गर्छु र त्यसको लागि चाहिँ काम गर्छु भन्ने जसले प्रतिबद्धता गर्छ त्यो नेतृत्वलाई चाहिँ मध्यवर्गका साथीहरूले चाहिँ साथ दिनुपर्छ भन्ने चाहिँ मैले चाहिँ अनुरोध सबै साथीहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु र हामी त्यसरी जानुपर्ने हुन्छ अब हामीले सिधै यो युवा त्यो व्यक्ति अथवा कुनै विचारसँग नजिक भन्दा पनि मध्यवर्गका समस्याहरूलाई हामीले चाहिँ साथ दिने चाहिँ नेतृत्वलाई अगाडि लिएर आउनुपर्ने हुन्छ र मध्यपूर्वका समस्याहरू अब कम्तीमा पनि एउटा चाहिँ भाषणमा अथवा कुरामा मात्रै सीमितहरू गऱ्यौँ भनेदेखि मध्यपूर्वमै एनआरएनको चाहिँ साग अथवा भविष्य अस्तित्व के हुने भन्ने कुराहरू चाहिँ विभिन्न समयमा प्रश्न आइरहेको अवस्थामा त्यसलाई चाहिँ झन् अरू मलजल गर्ने अवस्था सिर्जना हुन्छ त्यसले गर्दाखेरि अब आउने नेतृत्वले त्यो कुरालाई चाहिँ बुझेको हुनुपर्छ त्यो <laughs> अनुसार चाहिँ अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ मध्यपूर्वको प्रसङ्ग यो जसो गइरहेको नेपाली सङ्घको महाधिवेशन भइरहेको छ केही समय पछाडि सम्पन्न पनि हुन्छ तर विगतमा भएका महाधिवेशन र अगमा हुने महाधिवेशन पनि राजनीतिक आस्थाको महाधिवेशन हुन्छ भन्ने जुन विभिन्न पर्चाबाजी गरिरहेको अवस्थामा जसमा तपाईँको आस्था जो जहाँ जे जस्तो भए पनि स्वतन्त्र व्यक्ति आउनुपर्छ या मध्यपूर्वलाई बुझेको मान्छे आउनुपर्छ भन्ने रहँदा रहँदै पनि राजनीतिक चर्खेर हुने सम्मान चाहिँ कतै देख्नुहुन्छ अब यो व्यक्तिको व्यक्तिगत स्वतन्त्रका कुराहरू चाहिँ भए र कसलाई कुनै को हिसाबले चाहिँ त्यो गर्ने भन्ने कुराहरू तर यदि हामीले आस्थाको आधारमै निर्णय गर्न थाल्यौँ भने सही नेतृत्वलाई सही ठाउँमा ल्याएनौँ भने चाहे त्यो मध्यपूर्वको सवाल होस् चाहे एनआरएन विश्वको जुन आइसिसीको नेतृत्व गर्ने सवाल होस् र सक्षम र एउटा चाहिँ प्रतिबद्धता व्यक्त गर्ने जुन एउटा चाहिँ व्यक्तिलाई नेतृत्वमा पुर्याउनु पर्ने हुन्छ यदि त्यो पुऱ्याएनौँ भने हाम्रो विचारसँग नजिक रहेको व्यक्ति नेतृत्वमा आउला जितला तर एनआरएनलाई चाहिँ हार्छ एनआरएनको जुन अभियान जुन स्पिरिट छ त्यो चाहिँ पुरा नहुने अवस्था आउँछ रा र विदेशमा रहेका नेपालीहरूले अरू दुःख भोग्नुपर्ने अवस्थाहरू आउँछ र रा यो एनआरएनको अभियानलाई नै कमजोर पार्ने चाहिँ एउटा काम हुन्छ त्यसर्थ हामीले चाहिँ विचार र व्यक्तिगत सम्बन्धभन्दा पनि सक्षम सबल नेतृत्व र एनआरएनलाई बुझेको र यसका चाहिँ यो अभियानलाई अगाडि चाहिँ अरू लैजाने व्यक्तिलाई चाहिँ ने हामीले ने नेतृत्व चाहिँ चुन्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ स्वतन्त्र आफ्नै ठाउँमा छ राजनीतिक आशा आफ्नै ठाउँमा छ तर नेतृत्व सक्षम आउनुपर्छ भन्ने यहाँको धारणालाई प्रवेश रेडियो हृदयदेखि स्वागत गर्न चाहन्छ र धन्यवाद ज्ञापन गर्न चाहन्छु निश्चय नै अब हामी महाधिवेशनकै चटारोतिर फर्क्यौँ महाधिवेशन नजिक आइरहेको छ र मध्यपूर्व संयोजकमा तपाईँले आफ्नो उदारी पनि दिइसक्नु भएको छ र विभिन्न आफ्नो आआफ्नो ठाउँबाट प्रचारबाजीमा लागिसक्नु भएको छ मते मध्यपूर्व संयोजक पदमा अन्य व्यक्तिहरूको नाम पनि सार्वजनिक भइसकेको छ अब प्रतिस्पर्धा त गरे हुन्छ होला नि है मलाई लाग्छ के भन्दा जुन अरू साथी पनि आउनु भएको छ र हामीसँग लगातार हामी सम्पर्क संवादमा छौँ र हाम्रै मित्र हुनुहुन्छ त्यसले गर्दाखेरि त्यस्तो खालको प्रतिस्पर्धै जाने त्यो तरिकाको भन्दा पनि आपसी समझदारी र सौहादण वातावरणमा नै मध्यपूर्वको चाहिँ कम्तीमा नेतृत्व चाहिँ टुङ्गिन्छ भन्ने चाहिँ मलाई विश्वास छ र यसमा खास गरेर अब जुन एउटा चाहिँ मैले भनाइ अगाडि नै एनआरएम जुन युए को पहलमा जुन हामीले एउटा नेपाल क्रिकेटको टिमको लागि जुन इन्डोर ग्राउन्ड चाहिँ हामीले पहल गरेका छौँ यो विश्व एनआरएनको लागि गर्वको कुराहरू छ त्यो सुरु गरेको अवस्थाहरू र हिजो चाहिँ सामूहिक लगानीमा केन्द्रीय टास्कफोर्समा बसेर चाहिँ सशक्त भूमिका खेलेको कुराहरू र जस्तै हिजो जहिले पनि हाम्रो आइसिसीको बैठकहरू आइतबार हुने त्यसमा मैले चाहिँ सशक्त चाहिँ कम्तीमा प्रस्ताव विरो विरोध भनौँ त्यो कारण राख्दाखेरि अहिले शनिबार पनि बैठक हुने कुरा छ जुन मध्यपूर्वका साथीहरूलाई शुक्रबार शनिबार छुट्टी हुने हुँदाखेरि शनिबार हामीले एटेन्ड गर्नुपर्ने पाउने एउटा राम्रो अवस्था बनेको छ र यी कुराहरू र विभिन्न किसिमको चाहिँ हाम्रा एउटा विभिन्न मुद्दाहरूमा प्रस्तुत हुने कुराहरूले गर्दाखेरि मध्यपूर्वका धेरै साथीहरू को म प्रति एउटा चाहिँ अपेक्षा चाहिँ देखेको छु र उहाँहरूले नै यो नेतृत्वमा तपाईँ जानुपर्छ र मध्यवर्ग सामा के अरे समस्याहरूमा सशक्त तरिकाले तपाईँ ता चाहिँ अगाडि बढ्नुपर्छ भनेर सा। धेरै साथीहरूको चाहिँ एउटा इच्छाअनुसारै चाहिँ म बढेको चाहिँ हुँ र यो जुन संयोजकको भूमिका छ यसलाई मैले एउटा अवसर र चुनौती दुइटैको रूपमा हेरेको छु किनभने मध्यपुरमा धेरै श्रमिकहरू पीडित समस्या पीडित हुनुहुन्छ धेरै चाहिँ हामी चाहिँ वैदेशिक रोजगार व्यवसायहरूबाट अथवा एजेन्डरहरू ठगेको अवस्था छ र यसलाई दीर्घकालीन समस्या दिन सक्नुपर्छ र त्यो जिम्मेवारी चाहिँ हो र त्यो हिसाबले एउटा ठुलो चुनौतीको रूपमा पनि मैले बुझेको छु र मसँग एउटा दृढ इच्छा पनि भएको हुनाले र एनआरएनले नै यो काम गर्न सक्छ र गर्नुपर्छ र एनआरएनको अभियान अरू अगाडि मजबुत भएर जान्छ भन्ने मैले बुझेको हुनाले यो समयजककोलाई चाहिँ समय जग्गाको पदमा म आफूलाई चाहिँ कम्तीमा एउटा योग्य व्यक्ति चाहिँ ठानेर चाहिँ म अगाडि चाहिँ बढेको अवस्था चाहिँ हो भनेपछि प्रतिस्पर्धीहरूभन्दा अरूभन्दा फरक हुनुहुन्छ र प्रतिस्पर्धीहरूले आफ्नो फिर्ता लिन सक्नु तपाईँले मनाउन सक्नुहुन्छ यो आपसी समझदारी छलफल सरसल्लाहको कुराहरू चाहिँ हो उहाँ जस्तै अर्को साथी जाने र म जाने भन्ने पनि कुराहरू यी जुन कुराहरू जे गर्नुपर्ने जिम्मेवारी कुराहरू तिनलाई निभाउनु जाने जाने कुराहरू चाहिँ हो र त्यो आपसी सरसल्लाहमा जाने कुराहरू हो यो कार्यकाल दुई वर्षको लागि हो सधैँभरिको लागि पनि होइन त्यसले गर्दाखेरि र मध्यपुरको नेतृत्व अहिलेसम्म सर्वसहमतिबाटै भएको छ सहमतिबाटै भएको छ अहिलेसम्म भोटिङ प्रक्रियामा गएको अवस्था पनि छैन जब मध्य साथीहरू बिचमा हामी डिभाइडेड भयौँ भनेदेखि त्यसलाई हामीले यहाँका समस्याहरू समाधान गर्न पनि सक्ने अवस्था चाहिँ रहँदैन त्यसले गर्दाखेरि सहमतिबाटै टुङ्ग्याउनु पर्छ र टुङ्गिन्छ भन्ने चाहिँ मलाई चाहिँ आशा लागेको आशा लागेको छ र यी कुराहरू हेर्दा धेरै कुराहरू चाहिँ हामीले हेर्ने कुराहरू हुन्छ एउटा कुराहरू त एउटा सशक्त दृढ इच्छा भएको व्यक्ति पनि हुनु पऱ्यो समस्या समाधानका लागि अन्य कुराहरू पनि हामीले हेर्नुपर्ने हुन्छ जस्तै मध्यपुरबाट हेर्दाखेरि हामी जति मध्यपूर्वका देशहरू छौँ साथीहरू क्यान र लामो समयदेखि लागिराख्नु भएको छ भने अहिले विगत दुईवटा चाहिँ कार्यकाल कतारबाट चाहिँ मध्यपुर संयोजकहरू पाएको अवस्था थियो त्यहाँबाट नेतृत्व गरेको अवस्था थियो भने अब नेतृत्व सायद अर्को देशबाट चाहिँ हामीले चाहिँ पनि लैजानुपर्ने चाहिँ हो कि भन्ने कुराहरू पनि अब त्यो आको छ त्यो हिसाबले गर्दाखेरि पनि अब र सबै कुराहरू हेर्दाखेरि सबै साथीहरूसँग एउटा सम्वाद सरसल्लाह गर्दाखेरि सहमतिबाटै चाहिँ सबै यो कुनै मध्य कुरो चाहिँ नेतृत्व चाहिँ चयन हुन्छ भन्ने कुरामा म विश्वास राख्दछु स्थानीय सहमतिबाट नै नेतृत्व आउनुपर्छ र यो चुनावी प्रतिस्पर्धाबाट भोलि गइरहेको छ नेपाली सङ्घलाई पनि यसले बेफाइदा गर्छ भोलिका दिनमा दीर्घकालीन असर गर्छ भन्ने सबैलाई जानकारी भएकै कुरा हो र ज प्रचारमा आएकै कुरा हो अब अलिक अन्त्य अन्त्यन्ततिर पनि आइसकेको छौँ हामी गरिरहेको छ नेपाली सङ्घको माधिवेशन आइसकेको छ र प्रतिस्पर्धा जस्तो जा अर्थात् अध्यक्ष पदको लागि धेरै प्रतिस्पर्धी पनि उम्मेदवारीको रूपमा अगाडि बढिसक्नु भएको छ जस्तो म तपाईँ मध्यपुरा संयोजक चाहिँ कुनै अध्यक्षको प्रत्याशीसँग नजिक भएर या कुन रूपमा चाहिँ प्रस्तुत हुनुभएको छ म सबै प्रत्याशीहरूसँग नजिक छु सबैसँग मेरो सम्बन्ध र संवाद छ ने, चाहिए, चाहिए और, आ, और, र मैले अघि पनि भने एनआरएनको जुन नेतृत्व छ जुन अब अध्यक्ष आउँदै हुन्छ सबै विश्वभरिका नेपालीहरूलाई समेट्ने नेतृत्व हुनुपर्छ एनआरएनको अभियानलाई एक स्टेप माथि लैजाने चाहिँ नेतृत्व चाहिँ हुनुपर्छ र कुनै एउटा समूह व्यक्तिसँग नजिक भएर भन्दा पनि सबैको साझा एउटा व्यक्ति नेतृत्व चाहिँ हुन सक्नुपर्ने हुन्छ र र विशेष गरेर मध्यपूर्वका चाहिँ समस्याहरूमा मुद्दाहरूमा विशेष चाहिँ पहल र प्रतिबद्धता चाहिँ जायर चाहिँ गर्नुपर्छ र त्यो नेतृत्व चाहिँ अबको एनआरएनको चाहिँ नेतृत्व हुनेछ र त्यसमा चाहिँ मेरो चाहिँ समर्थन रहनेछ निश्चय नै जसले विश्वलाई समेट्छ या नेपाल र नेपालीको मायालाई जसले नजिकबाट चिन्छ र विश्वभरि सरेका श्रमिकहरूको आवाजलाई जसले बोल्छ त्यो नै मेरो पक्षमा उधार बन्नेछ भन्ने यहाँको धारणालाई प्रभासी रेडी स्वागत अन्त्यमा हामी कार्यक्रमको अन्तिम अवस्था आइसकेका छौँ यो कुराकानी हामी अन्तिम अन्तिम चरणमा आइसकेको छौँ कस्ता मध्यपूर्वक संयोजकमा आफ्नो उम्मेदवारी दिइसक्नु भएको तपाईँ र हिजो लामो समयदेखि योको नेतृत्व गर्नुभएको र गएर आउँछ नेपाली सङ्घको नजिकबाट चिन्नुभएको तपाईँले गएर आउँछ नेपाली सङ्घ आगामी दिनमा कसरी बढ्ला र विश्वभरि छरिएका नेपालीहरूलाई एक मालामा बाँध्न सकिएला पहिलो कुरो त हामीले गैर आवासीय नेपाली सङ्घको जुन प्रस्तावना अनुसार भावना अनुसार हामी सबै एनसिसीका साथीहरू चाहिँ चल्नु पर्यो र जुन नेपालीका लागि नेपाली भन्ने जुन एउटा चाहिँ सुन्दर जुन एउटा भाव लिएर चाहिँ जुन अगाडि बढेको छ यो जुन संस्था र नेपालको यो एनआरएन मात्रै एउटा जुन विश्वमा एउटा यस्तो संस्था हो जसको यति धेरै देशहरूमा पैँसठी देशहरूमा एउटा चाहिँ कम्तीमा सञ्जाल छ विश्वभरि एउटै सञ्जाल छ र यो साझा छ कम्तीमा जात धर्म विचारभन्दा फरक तरिकाले चाहिँ कम्तीमा एउटा कम्तीमा एउटा निष्पक्ष हिसाबले चाहिँ एउटा साझा सामाजिक संस्थाको रूपमा चाहिँ एउटा विश्वभरमा रहेका नेपालीहरूको एउटा एउटा छाताको रूपमा चाहिँ जुन छ यसलाई चाहिँ हामीले सबै साथीहरूले त्यही भावनालाई बुझेर यो संस्थामा चाहिँ आबद्ध हुनुपर्छ र यो संस्थालाई चाहिँ अगाडि लैजानुपर्छ र यो संस्था जुन कुराहरू चाहिँ बोलेको छ ती संस्थाहरू अब हामीले व्यवहारमा पनि लागु गर्नुपर्ने कुराहरू चाहिँ हुन्छ र तिस लाख करिब जुन एनआरएनहरू छौँ हामी त्यो एनआरएनहरूमा पनि विशेष गरेर मध्यपूर्वका समस्याहरू अहिलेसम्म सही तरिकाले चाहिँ अलिकति सम्बोधन नभएको र आइसिसी नेतृत्वले त्यसलाई विशेष के अरे एउटा ठाउँ नदिएको अवस्था चाहिँ रहेको हुनाले मध्यपूर्वलाई अबको एनआरएन नेतृत्वले मध्यपूर्वका समस्या र मध्यपूर्वका चाहिँ नेपालीहरू एनआरएनहरूलाई कुन भूमिकामा राखेर रह, कुन एउटा चाहिँ ठाउँ दिएर कसरी चाहिँ यहाँको मुद्दाहरू समाधान गर्छ त्यो हिसाबले पनि कम्तीमा एनआरएन मुभमेन्ट चाहिँ प्रभावित हुन्छ भन्ने मलाई लागेको छ र यसलाई चाहिँ हामीले सबैले एउटा साझा संस्थाको रूपमा र नेपाल बाहिरको एउटा चाहिँ मिनी नेपालको रूपमा सम्पूर्ण साझा सबै नेपालीहरूको एउटा आफ्नो एउटा संस्थाको रूपमा चाहिँ अगाडि चाहिँ बढाउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ श्चझा संस्था र विश्वभरि छरिएको संस्था जसलाई हामीले हाम्रो बनायौँ भने देश आफ्नो भन्छ र देश विकासको लागि या देशका हुने हरेक गतिविधिमा हामी नेपालीले नजिकबाट समेट्न सक्छौँ भन्ने यहाँको भनाइ आफ्नो ठाउँ जसो देश मन जसो मन्दे प्रम रेडियोबाट प्रसारित भइसकेको भइरहेको यस कुराकानीलाई अन्त्यमा तपाईँ यो विश्वभरि छरिएर रहनुभएका लाखौँ नेपालीहरूलाई के भन्न चाहनुहुन्छ के सन्देश दिन चाहनुहुन्छ सबभन्दा पहिला त हामीसँग विभिन्न चाहिँ एउटा विभिन्न जात वर्ग विचार जेसुकी भए पनि हामी, हामी सबभन्दा पहिला नेपालीहरू हौँ र त्यसमा पनि विदेशमा बस्दा हामीहरू नेपालीहरू एकापसमा सद्भाव चाहिँ कायम गरेर नेपालको विकासको लागि चाहिँ हामी लाग्नुपर्छ जबसम्म तपाईँको समुन्नत नेपाल समृद्ध नेपाल, नेपाल बन्दैन तबसम्म हामी बर्वासमै कम्तीमा रोजगारीको लागि धाउनुपर्ने मध्यपूर्व मलेसियामा एउटा चाहिँ निम्नवर्गको शर्मीको रूपमा चाहिँ हामीले काम गर्नुपर्ने अवस्था आउँछ त्यसले गर्दाखेरि हामीले जुन एउटा अवसर पाएका छौँ नेपालको विकासमा केही टेवा पुर्याउने र यो अभियानमा चाहिँ हामीले नेतृत्व लिने जुन हाम्रो जुन यो जेनेरेसन छ जुन एउटा सुवर्ण अवसर पाएका छौँ हामी सबै मिलेर नेपालको लागि चाहिँ विकासको लागि चाहिँ हामी लाग्नुपर्ने हुन्छ र सबभन्दा पहिला त नेपालीहरू बिच एउटा चाहिँ सद्भाव भाइचारा चाहिँ कायम चाहिँ हुन एकदमै जरुरी छ सानातिना चाहिँ एउटा हाम्रा चाहिँ भिन्नताहरूलाई बिर्सेर देशको लागि समाजको लागि हामी चाहिँ एक ठाउँमा आएर एकताबद्ध तरिकाले हामी अगाडि चाहिँ बढ्नु बढ्नुपर्छ भन्ने चाहिँ म सबै सम्पूर्ण विश्वभरि रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु र साथै यो एकदमै नजिक आइरहेको सुरु भइसकेको जा, जा, जुन एउटा विजयादशमी विजयादशमी छठ पर्व छ जुन ईद यी छ यो सबै चाडपर्वहरूमा सम्पूर्ण चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म एउटा चाहिँ हार्दिक शुभकामना सुख समृद्धि सुस्वास्थ्यको चाहिँ कामना चाहिँ गर्न चाहन्छु साथै मलाई चाहिँ प्रवासी अनलाइन रेडियोले यो एउटा एनआरएनको मुभमेन्टको बारेमा र यो मध्यपूर्वका बारे समस्याहरूको बारेमा र मेरो उम्मेदवारीको बारेमा जुन एउटा चाहिँ सबै सम्पूर्ण नेपालीहरू एउटा चाहिँ सेयर गर्ने जुन एउटा चाहिँ अवसर दिनुभयो म यहाँहरूलाई प्रवासी अनलाइन रेडियो साथै यहाँ त्रिलोचनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु निस्ता नि श्रोताबिन अहिले भर्खर मात्रै तपाईँहरूले सुनिसक्नु भएको छ गएर अवश्य नेपालीसँग युए का निर्वाचन निर्वाचन सम्पन्न समिति समितिका पूर्व समितिका अध्यक्ष चन्द्रबहादुर रोकाज्यूसँगको कुराकानी उहाँले चन्द्रबहादुर रोकाज्यूले आगामी अक्टोबर उन्नाइस बिस र 21 तारिक हुन गइरहेको विश्व महाधिवेशनको लागि आफ्नो मध्यपूर्व संविधानको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ र उम्मेदवारी घोषणा पछाडि आफ्नो विजय हुने आफ्ना आधारहरू विभिन्न हाम्रो कुराकानीमा प्रस्तुत गरिसक्नु भएको छ निश्चय नै उहाँको उम्मेदवारी र उहाँको विजय आ, को लागि प्रवासीन रेडियोको तर्फबाट हामी सम्पूर्ण प्रवासी र परिवार र युएमा रहेका जसो लाखौँ नेपालीहरूकोबाट हार्दिक शुभकामना व्यक्त गर्दै आजको यस प्रवासन रे, अनलाइन रेडियोको यस कुराकानी कार्यक्रमबाट हामी पनि बिताउन चाहन्छौँ धन्यवाद परिवर्तन सफलता, सफलता योजना, योजना, योजना हरुको, हरु साथी ोचन को प्रवासी निलोचन कोईरा हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज अहिले तपाईँ सुन्दै हुनुहुन्छ प्रवासी अनलाइन रेडियो